मात्रै एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा हिमालयन ब्याङ्कको माथि अधिकारी प्लाजा मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य नेपाल उच्च सरकारी अधिकारी विद्यमान समस्या छलफल और वार्ता को मध्यम समाधान कर सहमत भारत सभा निर्वाचन का राजनैतिक दल सबा बड़ी भ्रष्ट्रांसपरेंसी इंटरनेशनल को सर्वेक्षण पच्लर्ष में भ्रष्टाचार को सीमा नागे दावी चितुवनको बजार क्षेत्रका सर्वसाधारणले डेङ्गु रोगको बारेमा चासो नदिने गरेको जनस्वास्थ्य कार्यालयद्वारा जानकारी बजार क्षेत्रमा डेङ्गु रोगको जोखिम बढ्दै पाकिस्तानको कमजोर सुरक्षा व्यवस्थाको कारण अलकायदा प्रमुख लादेर दशकौंसम्म पाकिस्तानमा रहेको तथ्य सार्वजनिक वायु प्रदूषणले दक्षिणभन्दा उत्तरी चीनका बासिन्दाको आयु साढे वर्षले घटेको एक अध्ययनको प्रतिवेदन रो त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा भारत र श्रीलङ्का भिट्दै भारतलाई आजको खेल जित्नै पर्ने दबाब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 आज काठमाडौँमा सम्पन्न उच्च पदस्थ सरकारी अधिकारीहरू सम्मेलत द्विपक्षीय वार्तामा डोबान व्यापार वाणिज्य क्षेत्रका समस्या निराकरणमा पारस्परिक हित र चासोका सबै विषयमा विचार विमर्श भएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुन बहादुर थापाले शान्ति र प्रजातान्त्रिक प्रक्रिया र आसन संविधान सभाको निर्वाचनबारे छलफल भएको बताउनु नेपालमा उत्पादित सामग्रीमा भारतले लगे आयोजित अतिरिक्त भंसार महसूल को प्रावधान अंत्य करने तथा निर्यात प्रवर्धन का सब हटाउन दबई दुबई मूलुक वाणिज्य सचिव नेतृत्व को संयुक्त समिति आवश्यक कार्य करने सहमति जानकारी प्रवक्ता था भारतीय सहयोग त्रिभुवन अंतरराष्ट्रीय विमान को सुदृढ़करण करने प्रस्ताव अदालत में विचाराधीन रह थप टिप्पणी गर्न अस्वीकार गर्दे उहाँले नेपाल र भारतले आफ्ना भूमिमा अध्यागमन कारले स्थापना गर्न चाहेको स्पष्ट पार्नुभयो गत महिना सम्पन्न नेपाल भारत गृह सचिव स्तरीय बैठकमा सीमा क्षेत्रमा अध्यागमन कार्यालय खोल्न भएको सहमतिबारे थप प्रस्ट्याउँदै प्रवक्ता थापाले भन्नुभयो काब्रेको पनौतीमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने विषयमा सामान्य छलफल भएको जानकारी दिँदै दे। दुवै देशले त्यस सम्बन्धी कानुनी प्रक्रिया पुरा गरि नसकेकाले त्यसले औपचारिकता नपाएको बताउनुभयो भारतीय निर्वाचन को सात सौ चौसठी वा गाड़ी सहयोग क्रम में रहकर भारतीय खुर्शीद मंत्री परषद राजस्थिति में आज सिंह दरबार में अर्थ सचिव शांतराज सुबिद्र नेपाली भारतीय राजदूत जयंत प्रसाद ने सहमति पत्र में हस्ताक्षर करी पर, रिग्मी का, का पर रिग्मी का प्रेस सलाहकार बिमल गौतम अनुसार भारतीय निर्वाचन प्रयोजन को सुरक्षा निगाई सात सौ निर्वाचन आग अडचालिसवटा गाडी उपलब्ध गराउनेछ यसै बीच नेपाल भ्रमणको क्रममा रहेका भारतीय विदेश मन्त्री सलमान खुर्सेदले नेपालमा हुने भनेको आगामी संविधान सभाको चुनावमा सक्दो सहयोग गर्न भारत तयार रहेको बताउनु भएको छ मन्त्री परिषद अध्यक्ष खिलराज सेग्मीसँग सिंहदरबारमा भएको भेटमा विदेश मन्त्री खुर्सेदले चुनाव सफलतापूर्वक सम्पन्न होस् भने आफ्नो कामना रहेको बताउनु भयो सो अवसरमा खुर्सेदले चुनावको मिति घोषणा भएको प्रति खुसी प्रकट गर्दै चुनावको लागि बनेको सरकारप्रति भारतको पूर्ण समर्थन रहेको पनि बताएको रेग्मी प्रेस सल्लाहकार गौतमले जानकारी दिनुभयो यसैगरी राष्ट्रपति डाक्टर रामरण यादव र भारतीय विदेश मन्त्री खुर्सिद बिस भेटवार्ता भएको छ राष्ट्रपति भवनसित निवासमा भएको भेटमा आपसी हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ आज एक दिन नेपाल भ्रमणको लागि काठमाडौँ आएका विदेश मन्त्री खुर्सेद राष्ट्रपतिलाई भेट्न मध्याहसित निवास जानुभएको थियो श्रीलङ्काको कम्युनिष्ट पार्टीको सतरीौं वार्षिक उत्सव समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोलम्बो पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपाल श्रीलङ्का तथा मालदिव्समा आयोजित विभिन्न उच्च स्तरीय भेटवार्ता एवं समारोहमा सहभागी हुनुभएको छ श्रीलंका को भ्रमण कार्यक्रम पूरा करी पूर्व प्रधानमंत्री मालदीव्स पोग वहां मालदीव का राष्ट्रपति मोहम्मद वाहिद हसन मानिक एवं उच्च पदस्थ अगर भेटवार जुलाई तीन में भव्य समारोह सहित आयोजित श्रीलंका कम्युनिस्ट पार्टी को सत्तरों वार्षिक उत्सव समारोह दक्षिण एशिया में वाम आंदोलन अवस्था तथा चुनौती विषय में संबोधन करोह में श्रीलंका कम्युनिस्ट पार्टी बाट उहाँलाई समेत सम्मान गरियो भ्रमणका अवसरमा उहाँले श्रीलङ्काले राष्ट्रपति महेन्द्र भेटवार्ता गर्नुभयो पूर्व प्रधानमन्त्रीको सम्मानमा हिजो श्रीलङ्का राष्ट्रपति एवं प्रधानमन्त्रीले छुट्टा आयोजना गरेको दिवाज तथा रात्रिभोजमा उहाँ सर अवसरमा नेपाल तथा श्रीलङ्काको पछिल्लो राजनैतिक परिस्थिति नेपाल र श्रीलङ्का बिचको पारस्परिक हित द्विपक्षीय सम्बन्ध एवं क्षेत्रीय विकाससँग सम्बन्धित विषयमा छलफल भएको छ सोब शर्मा श्रीलङ्काका लागि नेपाली राजदूत सुशीलचन्द्र अमातेको समेत सहभागिता रहेको थियो उहाँ असार 26 गते अर्थात भोलि नेपाल फर्कने कार्यक्रम रहेको उहाँका सोकी सचिव मोहन गौतमले जानकारी दिनुभयो भ्रष्टाचार विरूद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा राजनैतिक दलहरू सबैभन्दा बढ़ी भ्रष्ट भएको बताएको छ ट्रान्सपरेन्सीको नेपाल शाखाले देशका अन्ठाउन्नवटा नगरपालिकाका एक हजार पुगेर गरेको सर्वेक्षणले राजनैतिक दल तीनका नेताहरू सबैभन्दा भ्रष्ट देखाएको हो राजधानीमा आज पत्रकार सम्मेलन गरी ट्रान्सपरेन्सीले बताए अनुसार सर्वेक्षणमा सहभागी सत्तरी प्रतिशतले राजनैतिक दलहरू अति भ्रष्टाचारी भएको जवाब दिएका थिए प्रतिवेदन अनुसार अन्य भ्रष्टाचारीहरूमा निजामती कर्मचारी 66 प्रतिशत प्रहरी अन्ठाउन्न प्रतिशत संसद एकाउन्न प्रतिशत न्यायपालिका एकाउन्न प्रतिशत सैनिक 27 प्रतिशत रहेको लेख छ त्यस्तै संसार माध्यममा चौध प्रतिशत चिकित्सा तथा स्वास्थ्य क्षेत्र सत्र प्रतिशत भ्रष्टाचार हुने गरेको देखाइएको छ पत्रकार सम्मेलनमा ट्रान्सपरेन्सीका अध्यक्ष विष्णु बहादुर केसीले मुलुकमा राजनैतिक स्थायित्व सुशासन लगायतको अभावमा भ्रष्टाचार मौलाएको बताउनु ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् दुई विश्वव्यापी रूपमा भ्रष्टाचार हुने क्षेत्रहरूको बारेमा सर्वेक्षण गरी त्यसको सर्वेक्षण नाम दर्वेक्षण विश्व का एक सौ सात मुलुक में होने जनाइ हजार एघारण में सवेश करने सर्वेक्षण पचल वर्ष में भ्रष्टाचार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी प्रसाद सिटोलाले सरकारले आउँदो बजेटमा सडक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ सडक सुरक्षा प्रति सरकार गम्भीर रहेको भन्दै सिटौलाले त्यसलाई सरकारले बजेट मार्फत नै सम्बोधन गर्न लागेको जानकारी दिनुभयो गर्ने वातावरण बनाउन सरकार लागि परेको उहाँको भनाइ छ पत्रकार संघले गरेको तीन महिने सडक सुरक्षा कार्यक्रम अन्तर्गत नेपाल यात्रा कार्यक्रममा का सहभागी हुने टोलीको विधाई गर्दै सचिव सिटौलाले सरकारले घोषणा गरेको सडक सुरक्षा सम्बन्धी दस वर्ष कार्ययोजना सफल बनाउन सबैलाई आग्रह गर्नुभयो संघले गर्न लागेको सडक सुरक्षा अंतर्गत देश का विभिन्न शहर में सड़क सुरक्षा संबंधी कार्यक्रम करने महासचिव केदार दाहाल ने जानकारी दु नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले ए माओवादी र मधस्य केन्द्रित दलले संविधानसभाको निर्वाचन नचाहेको आरोप लगाउनु भएको छ आज कैलालीको अतरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले निर्वाचनको लागि एमाले चुनावी अभियानमा गाउँ पसिसकेको बताउँदै कंग्रेस ए माओवादी अन्य दल अझै गाउँ पसि नसकेकाले निर्वाचन नहुन दिने षड्यन्तले मङ्सिरमा निर्वाचन गराउन नसके त्यसपछि बने सरकारले प्रत्याभूति छैन चितवनको बजार क्षेत्रका सर्वसाधारणले डेङ्गु रोगको बारेमा चासो नदिने गरेको पाइएको छ हिजदेखी शुरू करेंगू रोग फैलाने लमखुटे लार्वा पीप्पा नष्ट करने अभियान का क्रम में यो पाइक हो कतिपयले जानकारी पाएर पनि सचेतना नअनाएको पाइएको छ भने कतिपयले जानकारी पाएर पनि चासो नदिने गरेको पाइएको भेक्टर कन्ट्रोल निरीक्षक राम जानकारी दिनुभयो अभियानका क्रममा बजार क्षेत्रमा डेङ्गु फैलाउने लामखोटे प्रशस्त मात्रामा पाइएपछि जोखिम बढेको छ चितवन डेङ्गुको जोखिम जिल्ला भएकाले अभियानको रूपमा भोलिसम्म अनुगमन जारी रहनेछ आज जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गोदालीले अनुगमन गरेको थियो सम्पूर्ण सङ्कलन गरेपछि एक हप्तामा एकिन जानकारी दिने कार्यालयले जनाएको छ रत्नगर नगरपालिकाको ओा नम्बर एघार र तेह्रमा सञ्चालन गरिएको साक्षरता कक्षाबाट ओड़ाका अधिकांश निरक्षर नागरिकहरू साक्षर भएकाले ओडालाई निरक्षर उन्मूलन भएको ओडा घोषणा गर्नुपर्ने त्यस क्षेत्रका सरकारवालाहरूले बताएका छन् ओडा सेवा केन्द्रको सभाहालमा आयोजना गरेको समीक्षा कार्यक्रममा सहभागी त्यस क्षेत्रका राजनैतिक दलका प्रतिनिधि टोल विकास संस्था विद्यालयका प्रमुख तथा प्रतिनिधिले विगतमा भन्दा यस वर्ष सञ्चालित साक्षरता कक्षा प्रभावकारी भएको पाइयो क्षर तथ्यांक संकलन का बेला छूट भाग नागरिक को खोजी गी स्थानीय पहल साक्षर बनाने पर्या को जोड़गर एघार र तेह्रमा साक्षरता कक्षा सञ्चालन गरेको स्वास्थ्य तथा वातावरण विकास समाजका कार्यक्रम संयोजक प्रदीप अधिकाले रत्नगर तेह्रमा रहेका कुल तीन सय दुई, दुई जना साक्षर भएको र रत्नगर एघारमा कुल चार सय पाँच निरक्षर साक्षर भएको जानकारी दिनुभयो संस्थाका अध्यक्ष ज्ञानेन्द्र रेग्मीले साक्षरता कक्षाबाट सन्तानब्बे भन्दा बढी साक्षर भइसकेको र बाँकी रहेका केही व्यक्तिलाई साक्षर बनाउन सामाजिक दबाव रत्नगर एघार र तेह्रकाडा सचिव शङ्कर बहादुर गिरीले दुवैओडालाई पुनः साक्षर वडा घोषणा गर्ने आधार तयार भइसकेकाले अब दोस्रो चरणको शिक्षा अगाडि बताउनुभयो केरुङ्गे खोलामा आएको बाढीले कावासुती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी पाइप बगाएको छ सोमबार राति आएको बाढीले केरुङ्गे खोला इन्टेक इन्टेकदेखि हात्तीखोर पानी, पानी, पानी प्रशोधन केन्द्रसम्म बिछ्याएको पाइप तथा पाइप संरक्षणका लागि लगाएको ग्याबिङ बगाएको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद भुसालले बताउनु भयो पाइप बगाउँदा खानेपानी आपूर्ति बन्द भएको छ पाइप मर्मत नभएसम्मका लागि नियमित रूपमा खानेपानी सेवा पुर्याउन नसकिने संस्थाले जनाएको छ आंशिक रूपमा अन्य मूलबाट पानी उपभोक्ता बेच पुर्याउने अध्यक्ष भुसालले बताउनुभयो मुख्य पानीको स्रोत नहुँदा कावसतीमा खानेपानीको रौतहटको गौरमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ गौरको गमहरिया वृत्तामा रोकिराखेको ट्राक्टरमा मोटरसाइकल ठोकदा दुईजनाको मृत्यु भएको हो दुर्घटनामा मृत्यु हुनेमा गरूडा बैरिया बस्ने सोनसादी व्यवसायी रामबाबु शाह र उनको पसलमा काम गर्ने मोकेश शाह रहेका छन् लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा छ प्रजातिका नयाँ चराहरू थपिएका छन् हालै गरिएको एक अध्ययन अनुसार निकुञ्ज क्षेत्रमा छ प्रजातिका चराहरू थपिएको निकुञ्जले जनाएको छ लांग्टांग राष्ट्रीय निकुंज क्षेत्र को रसुआ नुआकोट रिन्धुपाल्चो का विभिन्न स्थान में अध्ययन कर लांगटांग राष्ट्रीय निकुंज में सन् दुई हजार एक में पेलपटक को अध्ययन कर दुई हजार एक में गई अध्ययन अनुसंधान बाद लांगटांग राष्ट्रीय निकुंज में तीन सौ पैंतालीस अहिलेको अध्ययनमा बाह्र वर्ष अघिको अध्ययनको तुलनामा छ प्रजातिका चरा थपिएका नेकुञ्जका सहायक संरक्षण अधिकारी तथा अध्ययन टोलीका प्रमुख रामदेव चौधरीले बताउनु भयो नेपालमा आठ प्रजातिका चरा पाइन्छ एलपिजन फायर प्रन्टेड सेरीन पाइन बन्टिङ पेलब्लु फ्लाइ फ्लाइ क्याचर रस्टी फ्रन्टेड बार्मिङ र हिल प्रिनिया जातका चरा थोपेका चौधरीले बताउनु भयो सुन चाँदीको भाउ बढेको छ आज तोलामा सात सय पचास रुपियाँले बढेर उनापचास हजार आठ सय पचास रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाव चालिस डलरले बढेर प्रति अंश डलर पुगेकाले नेपाली बजार पनि प्रभावित भएको हो यस्तै चाँदी पनि पन्ध्र रुपियाँले बढेर तोलाको आठ सय पुगेको छ अब केही छोटा खबरहरू नवलप्रासीको रामग्राम नगरपालिकाबाट अवैध रूपमा लुगाइराखेको अवस्थामा प्रहरीले करिब दुई लाख बराबरको काठ बरामद गरेको छ जिल्ला प्रहरी का प्रहरी निरीक्षक वरेन्द्र थापाको नेतृत्वमा रहेका प्रहरीले रामग्राम नगरपालिकाको पोखरापाली भन्ने स्थानबाट सो काठ बरामद गरेको हो पर्सा जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा यसपटक अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण गरिने भएको छ अपाङ्गता भएकाहरूलाई संविधान सभाको निर्वाचनमा मतदान गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो केन्द्र निर्माण गर्न लागेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख मधुकर पोखरेलले बताउनुभयो बारा जिल्लामा यस वर्ष पाँच हजार तिन सय अन्ठानब्बे मेट्रिक टन माछा उत्पादन भई एक अर्ब चौरार करोड पन्चानब्बे लाख मूल्य बराबरको माछाको कारोबार भएको छ जिल्ला प्रहरीकाले पर्साले चोरीको गाडी खरिद बिक्रीमा संलग्न रहेको आरोपमा बाराको सिमरामा रहेको जगदम्बा इस्टेट्स प्रणालीका प्रमुख कार्यकारी अधिकृत सिओ रोसेद उनिन्थान र महाप्रबन्धक कमलजित वर्मालाई पक्राउ गरेको छ र सुनसेर र मोरङको सिमानामा पर्ने बोडीखोलामा आएको बाढी काँडा इटरीको प्रणामी मन्दिर छेउमा रहेका दुई घर डुबानमा परेका छन् अब पालो अर्पण जुनावासको अर्पण जुनावाजमा जुनावाज हिजो हामीले सोधेका थियौ यस वर्षको बजेटले कुन क्षेत्रलाई बढी प्राथमिकता दिनु पर्ला जस्तो लाग्छ यस्तो रहेको छ ए शिक्षा भनेमा बाइस बी विकास निर्माण भनेमा चौन र कृषि चौविस प्रतिशत मत व्यक्त गरे तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो राजनैतिक दलहरू सबैभन्दा बढी भ्रष्ट भएको भ्रष्टाचार विरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण तपाईँलाई कस्तो लाग्यो ए सोरे आना सही बि बनावटी रसी था सी थाहा छैन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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिर्ग सडक खण्ड खुला छ त्यसै गरी नारायणगढ मुगलिन मुगलिन ओिसे काठमाडौँ मुगलिन दमली पोखरा नारायणगढी सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर। ट्राफिक खबरको साथमा फोटो पोइन्ट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल एक सौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको सुरक्षा व्यवस्था फितलो र सरकारको लापरवाहीको कारण नै अल कायदा प्रमुख ओसामाबी लादेन दशकौंसम्म पाकिस्तानमा रहन सफल भएको तथ्याङ्क बाहिर आएको छ अल जजिराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लादेन सन् दुई अफगानिस्तानबाट भागेपछि पाकिस्तानमा रहँदै जनाइएको छ सन् दुई पाकिस्तान पुगेका लादेन सन् दुई हजार पाँचमा दक्षिणी बज्रिस्तान बाजोड पेशावर स्वात हरिपुर हुँदै एभोटा बाँध पुगेको उल्लेख गरिएको छ पाकिस्तानमा रहदा लादेन अल कायदाका कार्यकर्ताको गतिविधिको निगरानी राख्दै आएको अमेरिकाले लादेन पाकिस्तानमा हुन सक्ने आशंका गर्दै पाकिस्तान सरकारलाई औपचारिकता निभाउन पाकिस्तान सरकारलाई जानकारी गराएको रिपोर्टमा उल्लेख गरिएको छ यद्यपि लदेन पाकिस्तान रहकर जानकारी अमेरिका पहली नई लादेन अमेरिकी राष्ट्रपति बाराक ओबामा को आदेश में अमेरिकी गोली को को सेना गोलीहानी हत्या रिपोर्ट में पाकिस्तान सरकार सेनाको को कड़ा आलोचना करना को, को लापरवाहीक कारण वर्षोसम लादेन पाकिस्तान में रहने सफल वायु प्रदूषणले उत्तरी चिनका बासिन्दाको आयु दक्षिण क्षेत्रका बासिन्दाको तुलनामा साढे पाँच वर्षले घटेको एक अध्ययनले देखाएको छ उत्तरी क्षेत्रमा नागरिकलाई जाडो समयमा कोइला वितरण गर्ने सरकारी नीतिका कारण वायु प्रदूषण बढ्नुका साथै मानिसको औषध आयु घटेको अध्ययनले देखाएको हो चिन अमेरिका र इजरायलका विज्ञले गरेको अध्ययनमा वाइ नदीको क्षेत्र उत्तरी क्षेत्रमा वायु प्रदूषणका कारण मोटु र फोक्सो सम्बन्धी रोगीको सङ्ख्या दक्षिणी क्षेत्रमा भन्दा पचपन्न प्रतिशत बढिरहेको पाइएको छ चिनको उत्तरी र दक्षिणी क्षेत्रका नब्बे सहरमा सन् उन्नाइस सय एक्कासीदेखि दुई प्रदूषणको स्थिति र मृत्युबारे अध्ययन गरिएको थियो उत्तरी क्षेत्रमा जाडोको समयमा नागरिकलाई घर न्यानो राख्नका लागि भन्दै चिन सरकारले सन् उन्नाइस सय असीदेखि कोइला वितरण नीति लागू गरेको छ अब खेलसम्म साढे त्रिगोणात्मक क्रिकेट श्रृङ्खलामा भारत र श्रीलङ्का भेट्दैछन् खेल नेपाली समयअनुसार बेलुका सभा सात बजे टिनीटको कुन्स पार्क ओभल मैदानमा हुनेछ आजको खेलले फाइनल पुग्ने टोलीको टुंगो लगाउने भएकाले भारतको लागि यो खेल जित्नै पर्ने छ श्रीलङ्का र वेस्ट इण्डिजको सम्मान नौ अङ्क भए पनि रन रेट राम्रो भएकाले श्रीलङ्काको फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ सोमबार राति वेस्ट इण्डिजलाई उन्चालिस रनले हराउँदै श्रीलङ्काले नौ अङ्क बटुलेको हो भने पाँच अङ्क छ भारतले फाइनल को, भारत को लागि बोनस अङ्कसहित आजको खेल जित्नु पर्ने नेपाल र भारतका उच्च सरकारी अधिकारीहरू विद्यमान समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गर्न सहमत भारतले संविधान सभा निर्वाचनको लागि सात सय चौसठीवटा गाडी सहयोग गर्ने नेपालमा राजनैतिक दलहरू सबैभन्दा बढी भ्रष्ट भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण पछिल्लो दुई वर्षमा नेपालमा भ्रष्टाचारले सीमा नागेको दावी चितवनको बजार क्षेत्रका सर्वसाधारणले डेङ्गु रोगको बारेमा चासो नदिने गरेको जनस्वास्थ्य कार्यालयद्वारा जानकारी बजार क्षेत्रमा डेङ्गु रोगको जोखिम बढ्दै पाकिस्तान को कमजोर सुरक्षा व्यवस्था को कारण अलकायदा प्रमुख लादेन दशकोंसम पाकिस्तान में रहकर तथ्य सावजनिक वायु प्रदूषण ने दक्षिण भाग उत्तरी चीन का बासिंदा को, को, को आयु साढ़े पांच वर्षले घटे एक अध्ययन को प्रतिवेदन रब त्रिकोणात्मक क्रिकेट श्रृंखला में भारत श्रीलंका भेट भारत आज को खेल जितने दवाब साझ पांच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रवसग मौसम समझना बिदा नमस्कार